उज्यालो रेडियो नेटवर्कको कार्यक्रम एकल कविता वाचनमा तपाईँलाई स्वागत छ प्राविधिक साथी मनोज विष्ट र सशेन्द्र गौतमको साथ आज एकल कविता वाचन लिएर म अच्युत घिमिरे आइसकेको छु एकल कविता वाचनमा आज मसँग कवि हिरा भट्ट हुनुहुन्छ बुटवल उहाँ बस्दै आउनुभएको छ उहाँको घर भैतडी पञ्चेश्वर छ बुटवलमा बस्नुहुन्छ र नवलपरासी जिल्ला अदालतमा काम पनि गर्नु भट्टजी कविता त म लगभग सात आठ कक्षामा पढ्दादेखि नै लेख्न पचास सालदेखि नै लेख्थेँ तर अहिले चाहिँ अब कविता नै लेख्ने भनेर लागेको चाहिँ लग तिन महिना मात्रै मान्छे मैले हो र मतलब कविताकै रूपमा लेख्थेँ तर फर्मल हुन थालेको चाहिँ भर्खर हुन थाल्यो राम्रो कविता हजुर अब अरू कुरा अगाडि बढाउनु भन्दा अघि पहिला तपाईँको एउटा कविता सुन्छौ त्यसपछि म सादुल विकृत छन्दमा रचना गरिएको आमा दुख्यौ के गरौं भन्ने कविताबाट शुरू गर्न चाहन्छु मेहले अचले यो देह हाउँदा म्यादेश जरो आउँदा जे मिल्थ्यो बिस औषधि मुसु मुसु हाँसेर खान्थे बरु आमा आजत त चस्स चस्स मुटुमा सुस्ता दुख्यो के गरू मेरै वक्ष बगान सिंचित गरी मे चिर काली जल लाखौ लाख सुल कल रो ब्याकुल भो सुक्यो दिल घा पानी कहाँ को भरू आमा आजत चस् चस् मुटुमा कोसी दुख्यो के गरु मेरै आँगनमा बिहान पखमा डाफे उडी आउँथ्यो प्यारो कोकिलले मुनालहरूको सङ्गीत वर्ष्यो भैगो डगमग स्वाभिमान दिलको डुङ्गा कहाँ गइतरू आमा आजत चस्स चस् लिपुको डाफे दुख्यो के गरू आमा आजत चस्स चस्स लिपुको डाँफे दुख्यो के गरू खेलथे रास लीला प्रदर्शन गरी शैपालाच्यो आँगन हाँसद्यो हिमगिरी हुन्थ्यो महा उत्सव नाच्थ्यो आँगन हाँस्द हिमगिरी बन्थ्यो महा उत्सव रोयो आँगन खुम्चियो दस रोयो आगन खुम्चियो दस गजा बस्ती कहाँ पोसरु आमा आजत चस् मुटुमा दुख्यो गरु आमा आजत चस् चस् मुटुमा नाका दुख्यो के गरु हारे को इतिहास भेटिन कतै खोजे सबै आकडा बगचन भेडन भनी नशा रगतमा टिस्टा तथा कागडा, माटो माग्दछ बीर तार गरीमा बेर्ना कहाँ को छु आमा आज त चस् चस् मुटुमा तिस्ता दुख्यो के गरु आमा आज त चस् मुटुमा टिस्टा दुख्यो के गरु हे गन्धर्व बजाई दे हृदय को बीरङ्गना बाँसुरी साधे को खुकुरी हिमाल चुचुरी नेपाल मेरो धुरी, सुम्पी अग्निटुमा आमा आजत दुख्यौ के गरौं आमा दुख्यौ के गरौं बडा मिठो मिठो मुटो स्वरमा एकदम मिठो गरी सुनाउनुभयो तपाईँले यो कविता कहिले भएको थियो यो कविता मैले दुई महिना अगाडि मात्रै लेखेको दुई महिना अगाडि तपाईँले अघि भन्नुभयो नि आठ सात कक्षा पढ्दैदेखिबाट लेख्ने कविता छ तर औपचारिक रूपमा तिन महिनादेखि भन्छु म भन्नुभयो यो तिन महिनाको बिचमा कतिवटा कविता बनेको तिन महिनाको बिचमा लगभग मैले दसवटा जति कविता लेखेको दसवटा जति सात आठ पढ्दाखेरि छन्द मात्र लेख्नु हुन्थेन होला छन्दमै लेख्थेँ अलिअलि रसोको ठाउँमा दिर्ग, दीर्घ दीर्घको ठाउँमा रसो चाहिँ हुन्थ्यो लगभग होइन मैले मिलाउन चाहिँ मिलाउँथे दीर्घलाई रसो रसुलाई दीर्घ पारेर भन्थ्यो त्यति बेलैबाट तपाईँ बैतडी पञ्चेश्वर छ बिजु तपाईँको घर होइन त्यहाँ चाहिँ तपाईँलाई त्यो छन्दचेत कसले पार्नुभयो सानो छ म पाँच छ कक्षामा पढ्दादेखि नै मेरो बुवाले रामायण वाचन गरेको मैले सुन्थे र उहाँको त्यो वाचनबाट आफैमा एउटा गायन त्यो गायन मन पर्थ्यो त्यति त्यसैबाट प्रभावित भएर मैले छन्द कविता लेख्न सुरु गरेको तपाईँले रामायण पढ्नु भएको छ तर धेरैले रे यहाँ रेडियोमा आइसकेपछि रामायण महाभारत पढेको सुनेर बुवाले मलाई छन्दचेत आयो भन्ने मान्छे मैले धेरै भेटेँ के बुवाहरूको पालाकै जति अहिलेका पछिल्लो युवा कविहरूको पालामा रामायण बिक्छ होला जस्तो मलाई यति प्रश्न हो ज्य अहिले बिक्दैन वास्तविकता चाहिँ बिक्दैन तर बिक्नुपर्छ धेरैजसो कुराहरू चाहिँ राम्रो बिकेन भने अब तपाईँभन्दा तल्लो पुस्ताले कसरी कविताको चेत पाउलान् भन्ने पनि चिन्ता गर्नुपर्ने भयो हामीले मैले के भन्न चाहन्छु भने जस्तै धेरैजसो धार्मिक ग्रन्थहरू सबै हामीले पुरै अक्षर छ पालन गर्नुपर्छ भन्ने छैन त्यसमा गएका राम्रा कुराहरू चाहिँ हामी लिऊनौँ जस्तै कता हाम मैले के देख्छु भने धेरैजसो ग्रन्थहरूमा ग्रन्थहरू चाहिँ सुन सुनको बाहिर एउटा कुनै मैलो एउटा टालोले होइन फोहोर टालोले बाधिएको छ बेरिएको छ धुलो मैलो भएको छ हामीले त्यो पुरै होइन त्यो डल्लो त्यो बेरिएको टालो सहित डल्लो फाल्नुभन्दा बरु त्यसलाई होइन बाहिरको फोहर मात्रै पछ्याएर भित्रका राम्रो कुराहरू त सुन त हामीले राख्न सक्छौ नि धेरै जसो अवस्था हामीले सुन्नै फालेको अवस्था राम्रो गरेर उदाहरण दिनुभयो यहाँनिर म जोड्न चाहन्छु हिरा भट्टजी बीएससी पढ्नु भएको विद्यार्थी पनि हो साइन्सको विद्यार्थी हो मैले जोड्न खोजेको अब सन्दर्भ तपाईँको कार्यक्षेत्रतिर पनि आउँछु म तर एउटा कविता सुनेपछि आउँछु अर्को कविता सुनाउँछु राम्ररी कोइली चिन्ता लाग्दछ हौ बना किन को, तिमी यो सा जमा आउँछ खाली छैन कुनै कुना हृदयको जिद्दी गरेको कति सिंगो देश जलिरहेछ पिरती लाइन नभमालती सिङ्गो देश जलिरहेछ पिरती लाइन नभोमालती हाँस्थ्यो देश भने खुला पवनमा लन्थे टपक्कै टिपी छाती भित्र रुद छ देश तर त्यो उस्तै छ तिम्रो ढिपी ढुङ्गे मन्दिरमा झुटा कसम खाइन भोमा सिङ्गो छिरती लाइन भोमा सिङ्गो देश जलिरहेछ पिरती लाइन् भोमालि लेखने हात उही उही, सविता बुन्ने उछ नेमा यो लेखनी मन्दछ गैरी खेत बिहान साझ दिउसो नो मालती गैरी खेत बिहान साँझ दिउसो धाइन्न भोमालती सिंगो देश जली जलिरहेछ पिरती लाइन्न भोमालती फुल्दैनन किन फूल आँगन भरि माटो नि किन फूल आँगन भरि माटो निदा लेखौ कुन रङ्गको कलम त्यो फूलको जिन्दगी बाचा बन्धन तुच्छी जगतका का चाहिन् भो मालती सिङ्गो देश जलिरहेछ पिरती लाइन् नभ मालती एउटा दूमाल कादनमा झिलको निहाली कन लाखौ बुन्द छु कल्पना हृदयमा चिरद दुखेको मन त्यो रोदी घर झ्याउरे धुनहरू गाइन् भो मालती त्यो रोदी घर झ्याउरे धुनहरू गाइन्न भोमालती सिङ्गो देश जली छ पिरती बडा मिठो शीर्षकको कविता मैले यहाँनिर जोड्न चाहे कवि सुद सत्यालले तपाईँको नाम लिनुभएको थियो मलाई काठमाडौँमा आउनुभएको बेलामा गर्नुहोस् न राम्रो कवि हुनुहुन्छ भनेर पठाउनु भएको थियो अहिले सुन्दै आउँदाखेरि अब मलाई झन्झन प्रभाव पर्दै आयो बैतडी पञ्चेश्वर छ बिजु हिरा जीको घर र अहिले नवलपरासी जिल्ला अदालतमा काम गर्नुहुन्छ बुटोलमा बस्नुहुन्छ कवि हिरा भट्टको हामी कविता सुन्दैछौँ हिराजी म अघि तपाईँको कार्यक्षेत्रतिर आउँछु भनेर भन्दै थिए अदालतमा के के काम गर्नुपर्छ अदालतमा अब मुख्य मुद्दा मामिलाहरू सम्बन्धी कामहरू आउने गर्छ र मेरो चाहिँ बाहिर फिल्डको काम गर्छ र त्यही भएर म फिल्डभित्रै प्रायः जसो खटिरहेको हुन्छ मैले त्यो किन सोधेको भने तपाईँको दिनचर्याले तपाईँको कवितामा कति प्रभाव पार्छ भनेर बुझ्न खोजेको एकदम त्यो चाहिँ अहिले मलाई बिचमा मैले जुन यो ग्याप भने नि मेरो धेरैजना जसो साथीहरूसँग अर्थात् मनहरू अर, साहित्यिक मनहरूसँग मैले कुरा गर्दा नै पनि उहाँहरूले साँच्चिकै अचम्मित हुनुहुन्छ विज्ञानको विद्यार्थी छन्दमा कविता लेखेको छ आजसम्मको त्यत्रो ज्ञाप मैले आफ्नै बुवाको होइन वाचनबाट प्रभावित भए भनेको छु तर बीचमा सात कक्षा पढेदेखि सात आठ कक्षामा पढ्दादेखि लेखेको कविता बीचमा खै कता त भन्ने हो मेरो जीवन नै आफैमा एउटा कवितामय भनेको मैले महसुस गरेको छु मैले लगभग सात वर्ष जति शिक्षण पेसामा मैले आफ्नो जीवन व्यतीत गरेँ तत्पश्चात मैं बाहर वर्ष जी औषधी कंपनी में मकेटिंग को क्षेत्र में मैंने काम करें अली भर्खर तू फील्ड भी छोड़े फिर मिले निजाति में प्रवेश करती रही तो ग्ञाप कह गए खोजना खोजते थे तब सात वर्ष शिक्षण तीधि क्षेत्र में बाहर वर्ष औषधी क्षेत्र को मार्केटिंग अब यीच का संदर्भ में भी हम जोड़ो अई बेर में जोड़ तरह फिर कविता एटा सुनेर अंस म पुस्तान्तरण कविता सुनाउने अनुमति चाहन्छु पनि धेरै रुचाइएको कविता हो मेरो अहिलेको मैले चार पुस्ता नै चारवटा पुस्ता बाजे, त्यसपछि बुवा छोरा र नातिको सबैको विश्लेषण गरेर लेखिएको कविता छ बाजे स्वच्छ पहाड का बन बनाथे मिठा फल, बाबा का काल किन्दथे सहरमा भन्थे पहाडी फल छोरो खोज गरी बस्यो गुगलमा खोज्यो बुझायो मन गर्दै लाइक नाति फेसबुकमा फोटो निहालिकन बाजे लाख पवित्र धाम पहुँचे बोकेर माता पिता लाख पवित्र धाम पहुँचे बोकेर माता काका मन्दिर मान्दथे घर गर घरै पुज्थे तिनै देवता, दाजे पुच्छ संख्य देव गणती खोज्दैछ अनलाइन दाजे पुच्छ संख्य देव गणती खोज्दैछ अनलाइन सेल्फी खिच्न भनेर आज भतिजो जाँदैछ वृद्धाश्रम सेल्फी खिच्न भनेर आज भतिजो जाँदैछ वृद्धाश्रम देउसी मद मस्त भई उडी उडी जान्थिन् बजै माइत देउसी मद मस्त भई उडी उडी जान्थ बजै माइत आए भाइ टिका फुरुक दिलले खोजिन फुपु साइत फोटो माग्छ टिका खुसी छ बहिनी टाढा भयो माइत फोटो माग्छ टिका खुसी बहिनी टाढा भयो माइत भान्जी लाइभ भा खाली फेसबुकमा बन्छिन पर्यो पाइक भन्जी लाइभ खाली बुकमा भन्छिन् पर्यो पाइक टिप्दै थिता हिमाल शिरको मेरै धरामा बसी लेखदा आगत बल्झियो विगतको सुकै गरे को मसी चारै तर्फ फुल्यो घुल्यो कृतिमता कोइ ज्वार भाटा उठी बन्दै गो ममता कला निकटता सम्बन्ध देखाउ के लायुगले युग ले नदी खोली हरा के गरला युग ले नदी खोली हराने मानवता बिराज दिल को झोली हरायो भसी आगन माटीका सहित को चोली हराने आयुर्दोर्ण सुते श्रियम दशरथे बोली हराने को गुनाना पुलाम कसरी कोरी हरा दिनतांगदल सात रो दी घर मोरी हरा लामो रात निधाउलाम कसरी लोरी हराने आमा को शिशु साल नाल बीच को डोरी हरायो वे आमा को शिशु साल नाल बीच को बडा रमाइलो मिठो एकदम आफ्नो नेपाली पनलाई चक्कै झल्काउनु भयो तपाईँले यो कवितामा पुस्तान्तरण होइन धेरै मन पराउनु भएको छ पनि भन्नुभएको थियो मैले पनि मन पराएँ मलाई लाग्छ अहिले रेडियो सुन्ने सबैले मन पराउनु भयो आज कवि हिरा भट्ट हुनुहुन्छ मसँग पञ्चेश्वर छ बिजु बैतडी उहाँको घर जिल्ला अदालत नवरपरासीमा कार्यरत हुनुहुन्छ गोटवलमा बस्नुहुन्छ बिएससी अध्ययन गरिसक्नु भएको छ र उहाँले सात वर्ष पढाउनु भयो बाह्र वर्ष मेडिकल क्षेत्रमा लाग्नुभयो र अहिले निजामती क्षेत्रमा फेरि प्रवेश गर्नुभएको छ यो रमाइलो सन्दर्भ सँगसँगै अब तपाईँको अलिकति पहिला काम गरेको अनुभव लिनु पर्यो बैतडी कति समय बस्नुभयो बैतडी मेरो विद्यालय शिक्षा ग्रहण गरौँ लगभग दुई सालको मेरो एसएलसी हो मैले नागाजन महानोली प्रथम श्रेणीमा एसएलसी पास गरेँ दुई हजार पचपन्न सालमा तत्पश्चात् म आइएसी पढ्नको लागि महेन्द्रनगर सिद्धनाथ विज्ञान क्याम्पस महेन्द्रगर र तत्पश्चात पढाइको लागि त्रिचन्द्र क्याम्पस काठमाडौँ सानोठेमी क्याम्पस काठमाडौँ हुँदै म शिक्षण पेसामा त्यो पेसातिर लागेँ मैले काठमाडौँ मैले काठमाडौँको बोर्डिङ स्कुलमा काठमाडौँ बोर्डिङ स्कुल नाम गरेकै विद्यालय थियो त्यहाँ पनि पढाएँ त्यसपछि म लम्जुङ लगभग तीन वर्ष को समय जी मिलना जुम्मन में शिक्षण रुपये समय खर्ची अ पढ़ा पढ़ाते क्या मेडिकल कोर्कटिंग करना थालू मतलब फार्मास्युटिकल को मेरे मोरा हो दुर्गा भट्ट वहां नहीं मेरे पेराक उहाँ म त्यति बेला शिक्षण व्यवसाय आबद्ध भएको बेला नै उहाँले औषधि कम्पनीतिर जोइन गर्नुभयो उहाँ औषधि कम्पनीमा काम गर्नुहुन्थ्यो उहाँबाट नै मैले प्रभा प्रभावित भएर औषधिमा लागु भन्ने एउटा भित्री मनबाट इच्छा जा, जागिराएँ त्यसपछि म त्यताप अब सन्दर्भ फेरि आर्थिक पाटोतिर पनि जोड्छु मैले शिक्षणभन्दा त त्यता औषधिको व्यवसायमा राम्रो थियो होला हजुर तर त्योभन्दा राम्रो निजामतीमा छ कि होइन म रहरले मात्रै प्रवेश गरेको भन्नुहुन्छ हुँ, आफ, मौले मौले के हुँदो रहेछ भने मान्छेको सन्तुष्टि नै सबभन्दा ठुलो कुरा मैले मान्छु त्यही भए त म आफै आफ्नै जीवन पनि एउटा कवितामा एउटा काव्यिक बनेको मैले महसुस गरेको छु मैले साँच्चीकै धेरै ठुलो कम्पनीमा विश्वकै दुई नम्बर तीन नम्बरतिर पढ्ने कम्पनीमा मैले काम गरेँ त्यो कम्पनीमा मैले पाउने सुविधाहरू एकदमै उच, उच्च उच्च स्तरको सुविधाहरू मैले पाएको थिएँ तर मेरो एउटा भित्री मनमा सन्तुष्टि चाहिँ कहिले पनि भएन पैसा मात्रै अर्थात् बाहिर देखावटी रुममा म रमाउँदै गएँ अरूले अरूको नजरमा चाहिँ मैले टाइलाएर काम गरेको मैले होइन त्यसरी हिँडेको अरूले चाहिँ ए कति राम्रो जागिर भन्ने हो म भित्र भित्री मनमा चाहिँ मेरो सन्तुष्टि कहिले पनि भइदिएन तपाईँको त्यति बेला औषधिको कारोबार गर्दाखेरिका बाह्र वर्षमा त धेरै साथी बन्यो धेरै साथी ठुलो छ त्यति बेला कविता सुनिरहँदाखेरि त्यति बेलाको कविता तपाईँको सुनेका थिए त कसैले प्रायः जसो जस्तै मैले औषधि कम्पनीमा काम गर्दा पनि त्यतातिर हुने कार्यक्रमहरूमा कुनै सामूहिक कार्यक्रमहरूमा मैले प्रायः जसो कविताहरू सुनाउने गर्थेँ र सबैजना साथीहरूले प्रायः मलाई कवि भनेर कसैले जिस्के भने हरेक कुराहरू हुनु होइन ल कविजी आउनुभयो भने एकदम होइन आत्मीय व्यवहार गर्नुहुन्थ्यो म धेरै खुसी हुनुहुन्छ ए भनेपछि तपाईँले त्यो काम गर्दा पनि कविता चाहिँ लेख्नुहुन्थ्यो सुनाउनुहुन्थ्यो हजुर त्यसो बडा रमाइलो कवि है ज्ञापमा पनि कविता छोड्नु भएको रहेनछ फेरि लेख्नै निजामै आइसकेपछि अहिले अदालतका साथीहरूलाई पनि सुनाउनुहुन्छ कहिले काहीँ अहिले कविहरू का? भेटिन्छन् त्यहाँ पनि दुई तिनजना साथीहरू कवि नै हुनुहुन्छ अरू त कविता प्रेमी त जो पनि हुनु सक्छ बडा रमाइलो अनुभव यो किसिमको अनौठो अनुभव पनि रहेछ हिराजी तपाईँको एउटा कविता फेरि सुनाउनुहोस् न अब अर्को म अर्को नारी गुन्जन भन्ने कविता सुनाउँछु हजुर रा भन्छ हिमाल माछ कविता ल्याउन दाजै टिपी झरिना को जल भित्र बग्छ कविता गर्दै छ श्यामे ढिपी आमाको स्वर बुलंद बुलन्द सुनियो मिथ्या सबै काकुरा मेरै आँचल मानियाल सबती झरिना गुफाटा कुरा, मेरै आचल मानिहाल सबती झरना गुफा टाकुरा संध्या काल छु सुक ननिकार बिच्छी सर्प बिराज दूर घरमा देखिन्छ को बालक वाणी एक बिलिन भोदयमा लम्किहिने को कता पञ्चेकी कविता छ भो भो न नजाऊ त्यता पञ्चेकी कविता छ भो भो नजाऊ त्यता नीला लाल असंख्य रक्त चुहिने काया भरी, बन्दी को मल मुत्र कायनमा रुन्थिन बिलौना गरी कोइ आलोक झिलिक्क भो खुला पवनमा बोक्सी बनेकी गणले, लुथे कुनै साबक रुन्थ्यो तस्विर कोही बिहान दिउसो सन्दिग्ध सन्ध्या त वाणी एक विलीन भो स्वप्न तारागनी बाबा मार्फत बेचिए कविता निर्लज बेस्या बनी बाबा मार्फत बेचिए कविता निर्लज बेस्या बनी एवटा फूल फूल्यो बिदेश औनिओ स्व हजारो लियो, एवटा फूल फूल्यो बिदेश औनिओ स्व हजारो लिओ काठे बाकस भित्र रूप बदली सियो फर्कियो बोल्यो कोही सोर एक सन् निकटमा फर्क्यौ उसैको पति सानैमा पति टोकु कविता हाद बहादुर जन्ते उत्सव माझ एक अबला हस्दै गए थिन हिजो, थिए आज चिहान पो घर गर घरै खै थियो दाइजो गरे झै सोर एक को गगनमा को छे ती मानव मारी खाडल मा कविता निजीवारी अब तन्द्रा भङ्ग भयो झल्यासमा बिउजे चौतर्फ भो झलमल झस्क्यो आज छछलकियो मुटु भरि नेपाल मेरो घर प्यारी कोकिल गाई देव बन बनाई तिले बेसी पुगी लेखे को कविले दुरुस्त कविता माटो धराको मु लेखे को कविले दुरुस्त कविता माटो धराको मु माटो धरा को तपाईँ यति बेला उज्यालो रेडियो नेटवर्क सुन्दै हुनुहुन्छ काठमाण्डुमा 90 मेगाहरै तपाईँ देशभरिका विभिन्न रेडियो स्टेशनबाट एकैसाथ एकल कविता वाचन सुन्दै हुनुहुन्छ र यो आवाज बीएससी पास गरेका विद्यार्थीको आवाज हो कवि हिरा भट्ट उहाँको घर पञ्चेश्वर छ बिजू बैतडी जिल्ला अदालत नवलपरासीमा अहिले कार्यरत हुनुहुन्छ र पंचेश्वर छ बिजुलदेखिको उहाँको यात्रा हामीले सुन्यौं कुराकानी सुन्यौं र कविता पनि सुन्यौं यो क्रम जारी रहन्छ उज्यालो सुन्दै गर्नुहोला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 बिचार, रेडियो भावना जागृति चेतना रस्तुति को समिश्रणल कविता उज्यालो रेडियो नेटवर्कको कार्यक्रम एकल कविता वाचनमा तपाईंलाई फेरि स्वागत छ आजको एकल कविता वाचनमा हामी कवि हिरा भट्टलाई सुनिरहेका छौं उज्यालो रेडियो नेटवर्क काठमाण्डमा नव मेगाहरै देशभरिका विभिन्न रेडियो स्टेशन र तपाईँको मोबाइलमा रहेको उज्यालो एप्लिकेशनसँगै उज्यालो अनलाइन डट कमबाट यो कार्यक्रम सुन्न र फुर्सतै डाउनलोड गर्न पनि सक्नुहुन्छ पञ्चेश्वर छ बिजुल बैतडी घर भई अहिले बुटवल बस्ती आउनुभएका कवि हीरा भट्ट हुनुहुन्छ वहाँले बीएससी पास गर्नुभएको जिल्ला अदालत नवलपरासीमा अहिले कार्यरत हुनुहुन्छ बाह्र वर्ष औषधि क्षेत्रमा मार्केटिङ गर्नुभयो सात वर्ष सा पढ़ाउनुभयो र त्यति मात्र नभएर उहाँको कविताको चेत सात आठ कक्षादेखि नै हो र कसरी चेत आयो जस्ता कुराहरू हामीले अघिको कार्यक्रममा सुन्यौं योभन्दा अघिको विश्रामभन्दा अगाडिको समयमा सुन्यौं अबको चरणमा अरू कुराकानीका साथ अरू कविता पनि सुन्छौं तपाईँलाई स्वागत छ कविताहरू लेख्ने धेरै कवि हुनुहुन्छ तर चर्चामा जो आइरह्यो मेन स्ट्रिममा जो भइरह्यो उहाँहरूको नाम मात्रै थाहा हुने है मलाई सुदेशजीले रिफर नगर्नु भएको भए तपाईँको नाम थाहा हुँदैन थियो मैले धेरै यहाँ आउने कवि राम्रा कविहरूलाई के भनेपछि भने राम्रा कविहरू काठमाडौँ आउनुभएको बेला पऱ्यो भने नछुट्नुहोला मलाई सूचना गर्नुहोस् है भनेर भन्ने गरेको छु त्यही सूचना अन्तर्गत तपाईँको सूचना सु। सुदेशजीले दिनुभएर भेटेँ मैले त्यसो हुँदाखेरि एउटा क्षेत्रमा मात्रै थाहा भइरहेको हुन्छ राम्रो कविता लेख्ने मान्छे भनेर तर सबैले थाहा नपाइरहेको पनि अवस्था हुनसक्छ तपाईँलाई पनि मैले अनुरोध गरेँ राम्रा कविहरू भेट्नुभयो भने एकल कविता वाचनको लागि पठाइदिनुहोला तपाईँले भन्नुभयो नि जस्तो गुवाले रामायण पढेको सुनेर रा। मलाई चेतना आयो भनेर तपाईँको घरमा अहिले को को हुनुहुन्छ अहिले मेरो घरमा मम्मी हुनुहुन्छ मेरो दुईटा छोरीहरू छ त्यसपछि श्रीमती बुवा बित्नुभन्दा अगाडि तपाईँले बुवाकोबाट प्रभाव परेको कविताहरू सुनाउन सक्नुभयो आजभोलि सबै जति कवित्वमा अर्थात् कवित्व क्षमता अर्थात् कविता म लेख्ने गर्छु सबै बुवाको प्रेरणा प्रत्येकमा बुवा झल्किनुहुन्छ कविता कवितामा बुवा रामनलाई नछोएर लेखेको कुनै नै तपाईँले बुवालाई आफ्नो कविता सुनाउन पाउनुभयो पाथे एकदम है मेरे छंद मिले पचिल्ल अवस्था ते रसो कोठा को में दीर्घ कु नकाट् पड़ने अक्षर लटे ते मैं लेखक होना मैं आपूल पाए रुआ एकदम खुशी होती है अलग घर में कातावरण कविता लेखने आपटक्क राखने अने कार्यक्षक्ष मैं सुनाने हो कि कहीं घर में भी सुनाइ घर में सुनाइ मेरे तो साहित्यिक घर नहीं बनी रहें छोष को एटा छोरी दीप्तू भट्ट एटा भिडियो अस्त मैंने फेसबुक में अपलोड अति चर्चा पाया भिडियो ने छंदमा कविता एक्टा बच्चा काटून और हेने बेला अलग मोटू पत्लू के भच्चा तस्त उमेर में उसको तो लगाव देखकर मैं चकित छु अ बडा मिठो गरेको भनेपछि मलाई त एउटा चिन्ता थियो तपाईँले त बुवाको रामायण सुनेर रा। चेतना ल्याउनु भयो त रामायण पटक घरमा बस्नुहुन्न होला तपाईँको छोराछोरीले चाहिँ के गर्लान् यो तपाईँ होइन तपाईँलाई प्रतिनिधि पात्र राखेर सोच्दा सबै कविको छोराछोरीप्रति कविता कसरी सर्ला त उनीहरूलाई त बा आमाको महाभारतको पदचेत चेतनाले गर्दा पदचेत आयो वाचनले गर्दा होइन कविका छोराछोरीले चाहिँ कसरी चेत देलान् भनेको तपाईँले त्यसरी दिँदै हुनुहुँदो रहेछ भनेपछि तपाईँ ठुलो ठुलो स्वरले घरमा वाचन गरेर सुनाउनुहुन्छ बच्चाहरूलाई म आफ्नै स्वरमा वाचन गर्दै गर्दै जाँदा होइन म कहिले रेकर्ड गरेर आफै रेकर्ड गरेर हेर्छु त्यसपछि छोरी आफै हेर्दै बाबा म पनि गाउँछ भने आफै सादुल बिक्री जस्तो होइन गाह्रो छन्द किसिमले त्यो छनमा आफैले उसले वाचन गरेको कविता म आफै एकदम प्रफुल्ली बडा मजा हेरिडिटी पनि भयो कि तपाईँको <laughs> त पुस्तै नै भन्न आँट्यो अब बुवाले रामायण महाभारत पढ्ने तपाईँले कविता छोरी छोरीले पनि त्यही सिकिन्छ वर्षको छोरीले म्याडम त लेख्नुहुन्न लेख्नु चाहिँ अब एवं कविता सुना मविता एटा तातो कविता सुना चाहती जो मैं भैरवा जाना काम करने सिलसिला में भैरवा एकदम गर्मी सीजन में भैरवा जाना लेखे ती संदर्भर ले लेखे कविता थी कि शीर्षक तातो तातो कविता नहीं तातो कविता मैं छुन पर्देन क्यों तब कविता प्राय नहेन भर कई बिर्स बेला में इसो मोबाइल में रेफरेंस लिने बाहक कविता नाइय सुना घुम्दै भैर हावा पुगे म दिउसो यो जेठको घाममा गर्मी भो म त जान्न भन्न नहुने कार्यालय काममा कसले सक्षर टेक्न त्यो ते सड़कमा आगो बले झै थियौ कसले सक्षर टेक्न त्यो ते सड़कमा आगो बले झै थियौ आमा आज त पसिना नेपालमै पोखियो आमा आज तप्पत तप्प पसिना नेपालमै पोखियो तातो घाम पिएर ती सडकमा गाडी गुडेका थिए कहाँ कहाँ कहाँ गगनमा कौवा उडेका थिए आँखा कान निधार ओठहरुमा खैरो धुलो टाँसियो आमा आज तप्प तप्प ममता माटो भरी गाँस्यौ आमा आज तप्प तप्प ममता माटो भरि गाँस्यौ हाँसदै बस्छु कुधेर झ्याल सिटमा लैजान्छ थोत्रो बस खुट्टा बाहुडीयो चलाउन न त्यो भीड माटस्मस। रिक्सा माम चढे धुले बदनले ले रिक्सा तर्सियो रिक्सा माम चढे धुले बदन रिक्सा झनै तर्सियो आमा आजत तप तप्प पसिना वरिसा बन्यो वर्षियो आमा आजत तप्प तप्प तप पसिना वरिसा बन्यो वर्षियो खोजे पेय चिसो फटाफट दियो एउटा थियो होटल बिरको खोल्न नपाउमिसम आगो बन्यो बोतल बीरको खोल्न नपाउमिसमै आगो बन्यो बोतल कोचिनला अनुहार खै झनडढी हाडी बनेको थियो को अनुहार खै झनडढी हाँडी बनेको थियो आमा आज त थप तप्प पसिना पोख नै थियो पोखियो आमा तप तप यो कुन छन्दमा हो तपाईँले प्रायः सार्दुल वि यसमा चाहिँ फरक खालका शब्दहरू पनि लाग्यो मलाई मतलब हाम्रो चलन चल्तीका शब्दहरू प्राय छन्द कविता भनेपछि अलिक परम्परागत शब्दहरू नै राख्ने चलन छ हजुर है किन होला रसदीर्घ मिलाउन सजिलो हुने भएर त्यो त्यो पनि हो धेरै ठाउँमा तर म चाहिँ के भन्न चाहन्छु भने छन्द आफैमा जस्तो धेरैजसो को, को सोचाइ चाहिँ के हुन्छ भने छन्द भनेको बाजेको पालाको एकदम एक्सपायर भइसकेको अर्थात् यो पुरातन सोचाइ भएको रूढिवादी सोच भएकोहरूले मात्रै लेख्छन् भन्नु म आफैमा त्यो उदाहरण त्यो चाहिँ हुन्न है भन्ने उदाहरण म तपाईँको अगाडि उपस्थित छु विज्ञानको विद्यार्थी हौ छन्दमा कविता लेखिरहेछौँ मेरो सोच के छ भने सोच पुरानो नलियौ रूढीवादी सोच नराखौँ तर हामीले राम्रा कुराहरू पनि अहिले वर्तमान अहिलेको युगले मागेका पनि हामीले छन्दमा भन्न सक्छौ छन्द त एउटा स्वर हो छन्द छन्द नभएर त संसारै छैन भनौँ पानी पनि कलकल गर्छ छन्दमै बग्छ पानी बग पनि हावा सिधीबी भन्छौँ हामीले हावा जस्तै पानीको कौ जस्तै कलकल भन्छौँ तर पानीको कौ जस्तै कलकल हामीले कृत्रिम रूपमा कतै पनि सिर्जना गर गर्न सक्दैनौँ त्यो प्राकृतिक छ आवाको शीर्षक पनि प्राकृतिक नै हो हामीले आफूले मात्रै हो भन्ने अनुकरण त उन्मुख शब्दहरू हुन् त्यही भएर के भन्छु भने छन्द प्रत्येक ठाउँ ठाउँमा था। छन्द छन्द नभएको कुनै पनि हाम्रो बोली व्यवहारदेखि लिएर है कुराहरू सबै कुराहरू छन्दमा भइरहेको हुन्छ एउटा लयमा गइरहेको हुन्छ बडा मिठो गरी बुझाइदिनुभयो तपाईँले म कविताको विज्ञ होइन प्रसारक मात्रै हो तपाईँको कविता राम्रो छ नराम्रो छ ठिक छ बेठिक छ रुलमा छ छैन त्यो कुरो कविताका विज्ञहरूले बताउलान् तर तपाईँको विचार जुन मैले सुनिरहेको छु यो विचारले प्रभाव पारिरहेको छ मलाई कवितामाथिको विचारले हरेक कुरामा छन्द छ कलकललाई हामी नेचुरल ल्याउन सक्दैनौँ तर कलकल भन्न सक्छौँ शिरसिर भन्न सक्छौँ भने जस्तै गरी कुरा राख्नुभएको छ निकै राम्रो लाग्यो तपाईँले कविताहरूलाई सङ्ग्रह गरेर पुस्तकाकार रूपमा निकाल्ने केही सोच छ कि छैन निकट भविष्य मैलेसम्म यी दुई हजार पचहत्तर मैले एउटा कृति चाहिँ प्रकाशित गर्ने जमर्को त्यो पनि सोच राखे शुभचिन्तक साथीहरूले सबैजना मेरो आत्मी मन मैं घचाई राख् अवस्था बुटोल में कहीं कहीं साहित्यिक कार्यक्रम कविता वाचन को कार्यक्रम हो तब सहभागी होने भेजना आजसम होना बुटोल में चाहे तस्को कारहित्यिकी साहित्यिक गुरु मैं धरें अब चाहे लग्न पिशिम एटा हौसला भी पा होता कह क्रम में सहभागीों में अब मेरे अ राष्ट्रिय कविता प्रतियोगितामा पनि एउटा कविता छनौट भएको थियो म त्यही सिलसिलामा काठमाडौँ पनि आएको थिएँ र अरू स्थानीय ठाउँहरूमा पनि होइन पटक पटक हुने आयोजना हुँदै गरेका कार्यक्रमहरू म कहिलेकाहीँ बैतडीमा गएर कविताको मञ्चमा कविता वाचन गर्ने अवसर जुडेको छ कि छैन आजसम्म पनि जुडेको छैन रहर त लाग्ला नि आफू जन्मेको ठाउँमा गएर वाचन गरौँ जस्तो लाग्छ रहर लाग्छ र निकट भविष्यमा त्यो रहर पनि पुरा गर्ने गर्नेछु जस्तो मैले बैतडेका कवि साहित्यकारहरूसँग चाहिँ सम्पर्क भइरहन्छ हजुर अहिले बढ्दो क्रममा छ बढ्दो क्रममा छ कविता लेखनले त झन् बढी मित्रता बढाउँदै गएको छ एकदमै र हाम्रो यो पुस्तालाई सबभन्दा उपहारको रूपमा दिएको जुन अहिले यो टेक्नोलोजी छ सामाजिक सञ्जाल छ यिनीहरूलाई म एकदमै होइन हार्दिकता प्रकट गर्नु चाहन्छु सामाजिक सञ्जालहरूप्रति जसको कारणले गर्दा हामी सानै कुनै दुर्गम टाढा क्षेत्रकै भए पनि प्रत्येक ठाउँमा होइन एउटा कविताको मूल्याङ्कन त हुन्छ नि ठुलो मासमा हामीले आफ्नो कवितालाई प्रस्तुत गर्नु पाएका छौँ हिराजी अब हामी लगभग अन्त्यतिर छौ समय त छ तर लामो भयो भने एउटा मात्रै कविता सुन्न सकिन्छ होला हामीले धेरै समय छैन गफ पनि गर्न चौपायार जहान साथ दिलमा उरिलेर कोसी झर्यो को कंकालर भग्न खण्ड छरिए कोसी किनारातिर खोजु खै म कता कता अलप मेरो बगेको दिल खोज खै कता कता अलप मेरो बगेको दिल कोही भन्छ बिहान साज दिउसो टिस्टा पुगी हाँस रे कोही भन्दछ जादु झै निमिसम किल्ला पुगी नाचरे, के भो कुन्नी छ स्वाभिमान मुटुमा भूकम्प झै हलचल कोही बोलन बोल आज छकता मेरो बगेको दिल डुबदै जान्छ छाल कालहर त्यो उत्रि लाग बगदै जान्छ अनन्त अथवा विश्राम लेलाकतै, ए हा वा गिरिराज सिन्धु नभ ए ब्रह्माण्ड तारागण कोही बोलन बोल आज छकता, मेरो बगेको दिल सुन्दै थिए लिपु लेका बन अरे सुन्दैथे लिपु लेख कान का बन रुन्थ्यो अरे सुस्ता आँगनका निराश जलमा ती आधुन्थ्यो अरे आफैमा जब खुम्चियो दसगजा गर्थ्यो अरे चलमल कोही बोलन न बोल आज छ मेरो बगेको दिल हावाले गिरिराज ले जल ले गर छ कने खुसी फर्की सागर बग्न खोज्छ किन खै मेरै नशामा पसी हे लोच्छे हिमा अन्न पूर्ण जल हे सैपालोल न बोला आज छ कता मेरो बगेको दिल पौसीले इतिहास भन्छ दिलको झुक्दै न झुक्ने शिर हाँसदै आँगन फर्कि हेर्छ किन हो मेची र कालीतिर इन्द्रेणी सरी सात रंग बटुली साथै बगे कलकल आमा बोलन बोल आउँछ बनी मेरो बगेको दिल आमा बोलन बोल आउँछ बनी मेरो बडा मिठो बसाइ भयो मिठो मिठो कविताहरू पनि सुनियो र लगभग हामी अन्त्यतिर छौँ अब तपाईँलाई यो कार्यक्रम सुनिसकेपछि तपाईँले चिनेको सर्कलभन्दा बाहिरको साथीहरूले भेट्न चिन्न खोज्नुभयो भने पञ्चेश्वर छ बिजुल बैतडीका हिरा भट्टलाई कसरी सम्पर्क गर्ने म अहिले फेसबुकमा पनि हिरा भट्ट नेपालीमा लेखिएको हिरा भट्ट नामबाट म फेसबुक सञ्जालमा छु र मेरो पेज पनि छ हिराभट्ट नेपाली ड्यास गरेर मैले एचआइआरए बिएचएटिटिए भनेर पेज पनि मेरो उपलब्ध छ र समस्त यो कविताको स्वाद लिन चाहने आत्मीय मनहरूलाई म त्यता पनि स्वागत गर्न चाहन्छु तपाईँलाई अरू सम्पर्क गर्ने कुनै माध्यमहरू अरू मेरो सम्पर्क नम्बर मोबाइल नम्बर म दिन सक्छु मेरो मोबाइल नम्बर छ अन्ठानब्बे पाँच सत्तरी सम्पर्क गरे पनि भेट्न सकिन्छ हजुर हस् हिराजी तपाईँ काठमाडौँ आउनुभएको बेलामा तपाईँसँग बसेर कुराकानी गर्नु पाइयो मिठा कविता पनि सुन्नु पाइयो धेरै धेरै धन्यवाद तपाईँ यो आत्मीयताको लागि र यो अवसर मलाई पढ्दा गरिदिनु भएकोमा सुरुमा सर्वप्रथम तपाईँसँग जोडिन सहयोग गर्ने मेरो आत्मीय मन मेरो आत्मीय साथी सुदेश सत्यारलाई म हृदयदेखि नै हार्दिक धन्यवाद र आभार व्यक्त गर्न चाहन्छु र हजुरलाई पनि मुरीमुरी हृदयदेखि नै धन्यवाद दिँदै भविष्यमा पनि हजुरको माया अझै पाइराखौ बन्दै यति मिठो कविता लेख्नेलाई मैले मात्र होइन सबैले सब माया गर्नुहुन्छ हवस् आजको एकल कविता वाचन अब यहीँ सकिन्छ पञ्चेश्वर छ बिजुल बैतडीको घरवाई अहिले नवलपरासी जिल्ला अदालतमा कार्यरत बुटवल बस्नुहुने कवि हिरा भट्टसँगै आजको कार्यक्रमबाट प्राविधिक साथी सशेन्द्र गौतम र म प्रस्तुता अस्युत घिमिरे पनि विदा चाहन्छौं अर्को साथ अर्को कविका साथ आउनेछौ तबसम्मको लागि भावना जागृति चेतना रस्तुति को समिश्रण